पानी सानी तताइहाल्नु भयो बिहानी उठेर भैँसी चाहिँ एउटा मात्रै पाल्नु भएको छ दुध खाने दुध खाने बच्चा पाल्नलाई तीन छोरा दुई छोरी सहित पाँच सन्तानका बाबु वामि गुल्मीको वामी टक्सारम्बर एक कार्षे तेजनारायण पौडेल र उहाँ कि धर्म पत्नी बिहानै उठेर भैसी दुने गोबर सोत्तर गर्दै हुनुहुन्छ र उहाँहरू दुईटा बुढा बुढीको घरमा यो घर सम्पत्ति धानिएको छ सबै छोरा छोरी वैदेशिक रोजगारमा छन् पछिल्लो चरण वैदेशिक रोजगारका कारण छोरा छोरी देश विदेशमा र बुढाबुढीको काँधमा घर सम्पत्ति रहने गरेको छ यही प्रतिनिधि पात्र हुनुहुन्छ यी तेज नारायण पौड्याल हामी यति बेला उहाँकै घरमा आइपुगेका छौँ र यहाँको सबै घर बुढा बुढीले गरिरहनु भएको छ वैदेशिक रोजगारका कारण पछिल्लो चरण गाउँको कृषि पेसा हराउँदै गइरहेको र वैदेशिक रोजगारले बसाइसराई गर्ने क्रम बढ्दो भइरहेको सन्दर्भमा यहाँहरू पनि सायद विदेश जान सक्नुहुन्छ अथवा अन्यत्र बसाइसराई गर्न सक्ने सम्भावना बढी छ किनभने अब यी छेउकुना बाँचिँदै जान थालेका खेतबारी को अवस्था दिखा हमी इन वृद्धि छोटो कुराका गई रहें तपाईँले भैँसी गर्नुभयो गोबर सुत् सक्नुभयो काठमाडौँ बर्डिङ खोलेको छ हजुर काठमाडौँ स्वयम्बुमा माइलो छोरो अमेरिका गएको अहिले क्यानाडामा जाहेर गर्छ हजुर जाहिर गर्छ पढ्छ कान्छु छोरो जापान गएको छोराको मनिराम मनिराम पौडेल जापानु रिमलाल जेठेठोरी कान्छ काठमाडौँमा के नाम हो गङ्गा अनि पार्वती कहाँ हुनुहुन्छ जापान जापानमा हुनुहुन्छ अनि यतिका छोराछोरी पाँचवटा सन्तान भएको मान्छे अहिले बुढेसकालमा सबै आफैको घरमा होइन आफ्नै घरमा त छ त के छ बसाइसराई गर्ने क्रम एकदम बढेको छ अहिले पौडेलहरू यही तपाईँहरूकै यही नुहाराका पौडेलहरू पनि धेरै बसाइसराई गर्नु खो छन् तर हुनु पर्यो नोट फेरि त्यसै सर भएन जोतै ठाउँमा जानु मन लागेन ए हजुर हजुर चितवन बुटोल पाइएन त्यस्तै भयो ए भनेपछि तपाईँले पनि चितवन बुटोल पाएसम्म यसलाई बेच्न सके माफ एउटा समस्या त के छ भने एकातिर गाउँको बेच्न नसक्नु कारण पनि एउ छ एउिराखेको दुख त होइन उहाँ पनि के भन्दा सुख त छैन म दुई वर्ष बसेको नि हु मधेसमा जग्गा नि किनेको फर्स्टमा दुई दुई बिहा जग्गा किनेको दुई बिहा जग्गा किनेर फेरि त्यसैले ऋण तिरेर छोडेर आएको घर ऋण लगायो भने त्यहाँबाट तिरेर आएको अहिले त छोराहरू देश प्रदेश भएपछि त अहिले त छोराहरूले अलिकति सुखको बाटो तँ त मुखले देखाइ राखे खान के अरे पैसा लगेर घरमा अब आफै विचार गरेका होला नि जातले यहाँ दिएको छैन सबै छोराहरू विवाहित हो विवाहित हो यता मुसीकोट अरौती विवाह भएको कि जेठीको अर्साउ विवाह भएको कान्छीले उयो काठमाडौँतिरै विवाह गरेको भनौँ त घमिर हो लम्साल माइलो छोरा मुसिकोट नै हो बिहा गरेको बडगाउँ यो गाउँबाट कति घर जति बसैसारै गरे जस्तो लाग्छ तपाईँलाई यहाँबाट खासै बेचेर गएका त यही घरकाले खेत बेचिया छन् अरू मुनितिरको कोब्रा बसिया छन् खासै यहाँबाट गएको छैनन् कुमालहरू मात्रै ग छन् कुमाल समुदाय यहाँ छन् कुमाल समुदाय त पुरै कुमाल समुदाय वारी पारिने कुमाल समुदाय नुहारा भन्छ यो गाउँलाई नुहारा भन्छ गोरु पालौँ भन्ने लाग्थ्यो होला तपाईँलाई त अझै पनि आँट आउँथ्यो होला घरमा गरिदिने मान्छे नभएपछि एउटा भैँसी मात्रै पाल्नु लाग्छ खानालाई होइन त्यति मात्रै पहिला त गाई पनि पालेको भैँसी टुरेटा पालेको दुध पनि बेचेको त्यस्तै हो खेतीपाती अरूलाई त गर्न दिनुभएको छ कि कोदो रोप्न दिएसलाई बारी कोदो अरू दिनुभएको मकै चाहिँ आफै गर्नुहुन्छ मकैलाई दिएको माथि यही पाटो गरेको थियो अब एउटा पाटो मात्रै गरेपछि बुढाबुढीलाई पुग्छ <laughs> के छ यो विदेशले आफ्नो पुर्ख्यौली घर छोड्ने चाहिँ बनाएकै छ है मान्छेहरूलाई धेरै धेरैलाई बनाएको छ यो त्यही त किन भन्दाखेरि त्यो भल पानी है बाढी है छ बाढी आउँदा मान्छे जान्छन् पनि त दुःख पनि पाउनु रहेछन् हजुर हजुर दुःख पनि पाउँदो रहेछ विदेशमा रहेका छोराछोरीलाई के भन्न चाहनुहुन्छ <laughs> खो के भन्नु अब राम्रै प्रगति गरून् राम्रै शुभकामना छ राम्रै प्रगति गरेर आफ्नो आफ्नो कमाइ गरून् राम्रै राम्रै आफूभन्दा सुखै भएर बसुन् तपाईँले बिकै दुःख गर्नु भा होला नि होइन नै आउँदा दुःख त पहिला त कति गरियो कति गरियो कहाँ के के गर्नुभयो भन्नुहोस् त ए मैले गरेका दु ख त इन्डियामा पनि म मस्तै गर्छु अझ भुलेँ त्यत्तिकै जाहिर गरेँ नागाल्यान्डमा जाहिर गरेँ उता कश्मिरमा जाहिर गरेँ जम्मू कश्मीरमा हजुर यता हिमाचलतिर गरेँ यता गोडवाल रानी खततिर गरेँ सिक्किम गान्तोकतिर गरेँ जागिर धेरै वर्ष पो गर्नु भयो त्यसो भए दसैँ एघार वर्ष बाह्रै वर्ष बिताएँ मैले त ए छोराछोरी पढाउनु भयो हुर्काउनु भयो अहिले यहाँबाट आएर घरमा आएर पहिला विवाह गरेँ पहिला विवाहको मृत्यु भयो फेरि दोस्रो विवाह गरेँ पहिलापट्टिको सन्तान थिएन थिएन मैले विवाह गरेको मात्र सिन्दुरमा त राखेको हुन्छ हजुरको धर्मपत्नीसँग कुराकानी गरौँ हजुर नमस्कार हजुरको शुभनाम तारा पौडेल तारा पौडेल बुढा बुढीको कानमा रहेछ सबै कसरी चलाउनु भएको छ अलिक गाह्रो हुन्छ कि हुँदैन छोरी पार्वतीको नानी हो एउटा हुर्काएर काठमाडौँ हजुर यिनी छोरा होइन हेलो कस्तो हाँसेको है <laughs> <आसा ना>? <laughs> आसा आसा? <laughs> आसा आसा? कुरा गर अङ्कल सीता बाबु राम्रो रहेछ अर्सौदीका है <laughs> बाबु हजुर उनको पनि समस्या परेर उनलाई राम्रो होला अनि हामीलाई नि होला धर्म पनि होला यहाँ भुल्ने बाटो पनि होला ठुला छोडेर गयो सेना लिएर बसौँ भनेर विदेशमा भएका छोरछोरीलाई कसरी सम्झिन चाहनुहुन्छ कसरी त फङ्सन गर्छन् छोराछोरीले त्यही त हो अरू के छ र पार्वती छोरीलाई सब ठिक छ भनिदिनु ल त्यही छ मेरो सभा त के छ र छोरा और विदेश में भैयामेरिका में छोरा छोरी को पोकी बने घर सर बना कत बनाई पी नोता सुनी नेपाली बेरोजगारी युवा बाध्य तर जब पैसा कमा तब सुखभोगी जन्ठला शहर का सुविधा संपन्न भवन में बस्ना रुचा जिसले कर गांव का ती पिता पुर्खाले बनाएका ठुल्ठुला घरहरू पनि भत्किँदै गएका छन् हिजो लह लह तरकारी फुलले ढकमक्क हुने घर बगैँचाहरूमा सिस्नाको झाडी मौलाएको छ र घर वरिपरि दलान अनि त्यो चुलोमा लेउ लागेको छ मुसाले घर बनाएको छ हामी विभिन्न गाविसमा पुग्यौं त्यहाँ कैयौं मनखत लाग्दा घरहरू देख्दा अत्यन्तै दुःख लाग्यो सहरमा गएर बस्दा केही सुख त होला तर ख्याल गर्नुहोला त्यहाँको सुख भन्दा गाउँकै दुःख गाउँकै आटो ढिँडो सिस्नु तपाईँलाई पछि मिठो लाग्नेछ तपाईँलाई पछि त्यो गाउँको हावापानी सम्झिँदा के गल्ती गरिएछ भन्ने लाग्नेछ तराईको तातो हावा खाँदा त्यति बेला त्यहाँ बसाइसराई गरेकाहरू ओहो के गल्ती गरिएछ भन्ने सुन्ने गरेका छौँ हामी र आफ्नो गाउँमा जति तपाईँ अपनत्व पाउनुहुनेछ त्यो अपनत्व त्यहाँ पाउनुहुने छैन तपाईँलाई कालान्तरमा आफ्नो गाउँ आफू जन्मेको ठाउँ सम्झिनै मन लाग्नेछ फर्कु फर्कु हुनुहुनेछ यसर्थ बसाईसराई नगरौँ त्यही आफू जन्मेको घरलाई अझ सजाउँ सुविधा सम्पन्न बनाऊ किनकि अब तपाईँको गाउँ गाउँ र घर घरमा मोटर बाटो खुलिरहेको छ र खुल्ने छ विद्युत लगायतका सबै सुविधाहरू तपाईँको घरमै मिल्नेछ तपाईँ आफू जन्मेको ठाउँको सम्झना हुँदा मुटुमा धक्का नछुट्नेछ ख्यालौँ है कहने हो क्यों पर खित धान बरकने कहने हो तस्वीर गऊ को तस्वीर गऊ को मान ले समझना पौदा मोटूमा मेर धक्कन फुटे खबर न पौदा कहिले त्यो प्यारो गाउँ जोडी मिलाइदि माया गोमा खुशी आखा खुशी होला, सामने पाद मोटूमा मेर भक्कन फुट खबर ना पाउंदा, खबर काै बने बनेरा टी फुल कुमाला कसले खोल्छ देउसीरा भैलो देउसीरा भैलो मादल लडङको गाँव में घुंजिंदा मोटू मेर भक्का फुट मौदा साथ में